दे दे दे, दे, दे दे दे नमस्कार उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्बेपबाट प्राविधिक साथी सचिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी राजुबाबु श्रेष्ठका कथाहरू लिएर आइपुगेका छौ कथाकार राजुबाबु श्रेष्ठको पुरानो कथा संग्रह मारिो सेलोको जुन संग्रहभित्र संग्रहित केही कथाहरू आजको कार्यक्रममा हामी वाचन गर्छौ श्रुति सम्वेकमा यसै संग्रहभित्रका अरू कथाहरू यसभन्दा अघिल्ला केही श्रृङ्खलाहरूमा पनि वाचन गरेका छौं आज यसैभित्र त्यति बेला वाचन नगरेका केही कथाहरू सुनाउँछौ हामीले सुनाउने पहिलो कथा कथाकार राजबाबु श्रेष्ठको कथा संग्रह मारिो सेलोको जूनभित्र संग्रहित शीर्षक छ अध्यारो गन्तव्य बिरमानको छातीमा टाउको राखेर रा, भक्कानो छोडेर रा रोई मन्सरी किन किन उनले आज आफ्नो पीडा लुकाउनै सकेनन् छातीभित्रबाट दुखाइको मूल फुटेर आयो उनले आँसु थाम्नै सकेनन् बिरमानले मन्सरीको कपाल सुधै उनको पीडा बाँड्ने असफल प्रयास गर्यो आधा रात बितिसकेको थियो तर बिरमान र मन्सरीलाई पटक्कै निग्रा परेको थिएन बेलुकीको खाना खाइ छोराछोरीलाई सुताई सामानहरूको कुम्लो बाँध्दै थिए उनीहरू टोकेको धमिलो उज्यालोमा पनि मन्सरीको आँखाबाट टप्पतप्प चुइरहेका आँसुका ढिक्काले बिरमानलाई घरिघरि उद्वेलित बनाउँथ्यो तर उसले मन्सरीको आँसुमा आँसु झारेर समर्थन गर्न उचित सम्झेन उसले सोच्यो यतिखेर मन्सरीलाई सहानुभूति होइन साहस र बलियो आड चाहिएको छ हुन त त्यो उसलाई पनि नचाहिएको त होइन तर ऊ पुरुष हो र बेलामा पुरुष सदैव कठोर हुनुपर्छ उसले टुक्रीको धिपतिबीमा आफ्ना छोराछोरीको अनुहारलाई निहाल्यो तिनीहरू फाटेको कम्बलले आधी शरीर ढाकेर मस्त निद्रामा परेका थिए उसलाई कता कता ती अबोधहरूले उसँग आफ्नो भविष्यको ग्यारेन्टी माखे जस्तो लाग्यो उनीहरूले जीवन सुरक्षाको प्रत्याभूति मागे जस्तो लाग्यो यसले बिरमानलाई असीम ग्लानी बोध भयो अन्तरात्माले पनि गिचायो नाते छोराछोरीलाई भने जस्तो गरी हुर्काउन नसक्नेले किन छोराछोरी जन्माउनु एकैछिन ऊ भावले छटपट उसलाई भित्रैदेखि उक्कुस मकुस भएर आयो अनि मौन र निशब्द भित्रभित्रै रोयो पनि मन्सरी तिमी चिन्ता नगर अब तिम्रा दुःखका दिन गए जाब एउटी श्रीमती र तीन छोराछोरी त रुखको फेदमुनि लगेर पनि पाल्छु विरुमानले मन्सरीको चिन्ता हटाउने प्रयास गर्दै सुरक्षित भविष्यको सपना देखायो उसलाई थाहा छ यो नितान्त निष्को सपना हो जसले सम्भवतः यो जुनीमा शाखा रूख पाउने छैन उसले सुनेको थियो ईश्वरले एउटा बाटो बन्द गरे भने अनेकौं बाटाहरू खोलिदिन्छन् तर बाहिरी दुनियाँ निस्कने बाटो भनेको माघे संक्रान्तिमा खोला पारि लाग्ने मेला बाहेक केही देखेकै के छैन यो गाउँभन्दा पर दुनियाँ छ भन्ने कल्पनासम्म उसमा छैन हो संसार ठूलो छ भन्ने चाहिँ धेरैचोटि चुनेको छ तर उसका लागि यो त माथला गरे पण्डित बाले भन्ने गरेका रामायण महाभारतका कथाहरू मात्र हुन् कुरा काल्पनिक वीरमानले कुराको मनसरीको मन केही हलुका भयो तर कहिले घर गाउँ छोडेर नगएका लोग्नेबाट सहरमा गएर सबै कुरा पुरा हुन्छ भन्ने कुरामा विश्वस्त हुन भने सकिनन् त्यसैले बिरमानको कुरामा उनले कुनै प्रतिक्रिया दिएनन् मन्सरी बिहान उज्यालो नहुँदै मटेला कटिसक्नुपर्छ नत्र फेरि कहिले गाउँ छाड्न पाइँदैन छिटो छिटो पनि पोको पारा बिहानको सम्भावित खतरालाई आउँलाउँदै बिरमानले मन्सरीलाई पूर्व लागि हरायो छान्ने मञ्चरीका लागि एकदमै कष्टसाध्य थियो तर पनि ऊ विवश उनका अगाडि आफ्नो ठाउँको मायाभन्दा पनि जीवन रक्षाको प्रश्न ठुलो थियो त्यसैले छिटो छिटो पोका पुन्तरा कसेर डोकामा मिलाउन लागिन। विरमान धुरी खाँबोमा अडेस लगाई बिडी तान्न थाल्यो भोलिका घाम बरीमा जसरी पनि शीतलपाटी पुगिसक्नुपर्छ त्यसपछि बस चढी दाङ झराउला दाङ पुगेपछि त नेपाल पस्न कति बेर लाग्छ र नेपाल झरेपछि के डर जिउ रहे घिउ त पिउन पाइहालिन्छ नि कुनै न कुनै दिन बिडीको धुवाँसँगै यो कल्पनामा रुमलिँदै नेपाल पुग्यो बिरमान कमरेड हामीले प्रत्येक घरबाट एक एक युवक अनिवार्य रूपमा मागेका छौँ हाम्रो पार्टीको अनुरोध छ हामीलाई तपाईँको छोरा नर्माण पनि दिनु पर्यो यस देशको मुक्तिको लागि प्रतिक्रियावादीहरूका विरुद्धमा लड्न हामी पर्सिराती लिन आउँछौँ अघिल्लो बिहान जनसेनाका कमान्डरले कठोर स्वरमा भनेका थिए यसलाई आदेश नै भने पनि हुन्छ जसलाई त्यति अस्वीकार गर्ने सामर्थ्य थिएन उसमा न त कुनै जवाफ फर्काउने हिम्मत नै थियो त्यसैले कमान्डरको कुरा अवाग छुनिरह्यो मात्र कमान्डर यो आदेश जारी गरेर हिँडेपछि उसलाई बाहुन्न भएर आयो बिस्तारै पैतालामुनिको जमिन दसिँदै गएको अनुभूति हुन थाल्यो भर्खरै छोरी गुमाएको छु फेरि आज एउटा छोरो पनि अह यो किमार्थ हुन सक्दैन यसको एउटै उपाय उसको दिमागले सोच्यो नेपाल जाने थाहा छैन ने त्यो नेपाल कति टाढा छ कस्तो छ कसरी पुगिन्छ खालि उसको एउटै ध्याउन छ यहाँबाट विमुक्ति आज राति भालेको डाकभन्दा पहिल्यै डाँडो काटिसक्नुपर्छ उसले मनमा नै दृढनिश्चय गर्यो घरि दस नाङ्ग्रा घटेर परिवारलाई दुई छाक जोड्नु र दसैँमा एक जोर लुगा फेर्नु बाहेक जिन्दगीमा उसँग न कुनै धोको थियो न सपना तर यही धोको र सपना पनि उसको छोरो छोरोभन्दा ठुलो होइन उसले धेरै बेर सोच्यो यो गाउँमा बस्नु भनेको मोह मात्र हो यहीँ जन्म्यो यहीँ बढ्यो त्यसैले यहाँको समाजसँग उसको हार्दिक साइनो घाँसिएको छ सा। तर यही गाउँमा बसेर उ छोरीपछि छोरालाई पनि बलिदानको आगोमा हुम्न कुनै पनि मूल्यमा चाहँदैन बिरमानले लामो सरको बिडी तान्यो र त्यसरी नै धुवाको लामो उसलो सुस्केरसँगै बिसाएर छाड्यो अभी ते दिन को घटना का पूर्व दृश्य उसको कल्पना में बिस्तार नाचन थाने का रील घोमेशस दिन त्यो कमांडर भी चुरोट ताने तेरी नहीं हावा में उड़ाइ रखिए बाएं हाथ कंबर में राखे दाइनी हाथ को चोर आउला बीरमानी तीर्स्याकम दिए थो बीर कमरेड आज देश को विजयोन्मुख इस जनयुद्ध में हमी ने तैंक छोरी सहभागीय कर कमांडर फिल्म कोई खलनाक कठोर भाषा और चरित्र बोलि रहे थे हमी तबकी हम महिला दस्ता में सामिल कराने तैयार चिंता लिंन कई दिन में उनी हमी जस्ते सुसजित पैरन में इस गांव में आने रा गांव में उनला लाल चलाम अर्पण करने तोरी तो यह देशक उदाहरणीय महिला होने बिचरा, बिबस विरमानको ओटबाट एक शब्द फुट्न सकेन बरु मन छ भने कोकको ओलो गरेर गाउँ थर्काउने गरी रोइ उसलाई अहिले पनि सम्झना छोरी भएभित्र निस्सहाय त्यस जमातको बीचमा लागेर रुँदै हिँडेकी थिए पछि फर्की फर्की हेर्दै उसलाई त्यो घटना आज पनि आद्योपान्त छ अंतिम सर को तान्ना खोजा जले सको बीणी ने उसको औंला पोले वर्तमान में फर्को जहां उसको वर्तमान पर विगत जस्ते अस्तौं देखि बसोवास करो गांव छाड़ने निर्णय करना बीरमान लाह पर्यो गांव छाड़े जाने कसरी बस्ने कहां के काम करने आपूसंग सीप कई गांव में तो दुख जीरो गरेर पांच जीव पक थे मर्द पर्द गांव घर में हार गुहार ऐंछो फैं च चलेको तर कहीं जंगली कई बंदुक को नाल सोज के होना त अंजान ठा भे जान बचा दुई छा को गरजुटरी तो भैलोनी मं मंच जमात में कपरिचित भैया रहां वर्षों देखि चिनी जाने का उसको सर्वस्व लुटना लगेक तर कहीं नटो कगर यात्रा कल्ती एक सुख को दान छेन कसरी पुग्ने बाल विरमान को छाती में एटा ठू चिंता और पीड़ा ने डेरा जमा दैरो अगाड़ी ने एटा ठूल पहाड़ तीर्स अंभव करें उससे मनसरी तीर हे अनुहार उदासी को बाक् कालो बादल ढाक थी बिचरी मनसरी बिहे करेदी आजसम कहीं आराम पाइन रिंदगी हरेक सुख दुख उसको उारा बनी उसको प्रेरणा बनी तर आज कदम विचलित रिंदगी देखी नारे जस्तो प्रतीत भैर उस मनसरी ये दुखी तो शायद जेठी छोरी को मृत्यु में भी मान्छेहरू तिमी चिन्ता नगर हामी नेपालमा गएर पनि राम्रैसँग घर गर जम गर्न सक्छौ मान्छेहरूलाई फस्नु नै भए पनि सान्तुनाको छानोमुनि उताउने प्रयत्न गर्यो ईश्वरले गरी खाना यी दुई हात खुट्टा दिएका छन् के चिन्ता लिनु पर्यो तर पनि पुर्खादेखि बसिआएको ठाउँ फेरि यत्रा घरबारी गाई बस्तो सबैलाई बिना कुनै अपराध चटक्क छाडेर जानुपर्दा दुःख त लागिहाल्छ नि मलिन अनुहार र सुस्क आवाजमा मञ्चरले जवाफ दिए के गर्नु त मन्सरी यसरी सधैँभरि डरी डर त्रासे त्रासमा बाँच्नुभन्दा त बनिभूतो गरेर एक पेट खाउँला नेपालमा गाउँमा कतिखेर मारिने केही थाहा छैन मान्छेको मूल्य वस्तु भएको जति पनि नभएको बेला कसरी यहाँ गाउँमा बसिरहने अब यी गाई वस्तु घर जग्गाको नगर फेरि जोडाउँला उतै मन्सरीलाई सम्झाउने प्रयास गर्यो बिरमानले तर नरेका बा हामीलाई बिना कसुर कसरी जसरी गाउँ छाड्न बाध्य पारे तिनको पनि भलाइ चाहिँ हुँदैन हामीलाई यसरी बिजली चिल्ली पार्नेलाई भगवान्ले सजाय दिनेछन् मन्सरीले मन हल्का गरिन ढोका खोल्दै बाहिर निस्किन् मन्सरी सँगसँगै बिरमान पनि बाहिर निस्क्यो मध्यरातको त्यो अन्धकारमा दैलोमा निस्केर मन्सरी सरासर घरको छेउको गोठतर्फ बढी बिरमान पछि पछि लाग्यो गोठमा पुगेपछि मन्सरीले दुईवटा गोरुलाई टाउकामा सुमसुमाए आफ्नो बालिकनीको अप्रत्याशित आगमनले सुरुमा दुवै गोरु नाक ठिँठी बजाउन थाले केही बेरपछि मात्र यो क्रम रोकियो मन्सरी एकैछिन गोरुप्रतिको मायाले भाव विबल हुँदै टाउकामा अङ्गालो हालेर सुमसुकाई तारे भोलिदेखि हामी यो गाउँमा हुन्नौ त्यसैले आफ्नो ख्याल गर्नु तारे बोको नबस्नु कतै एउटा घरमा गई हाम्रो सेवा गरे जस्तै सेवा गर्नु मन्सरीले बलिन्द्र धारा आँसु खसाल्दै गुरुको दाम्लो खोलिदिए बिरमानले पनि त्यतिखेर आफूलाई सम्हाल्न सकेर थच्चक्क भुइँमा बसेर घोप्टो मुन्टो लगाई तरक्कका आँसु झार्यो त्यसपछि क्रमशः गाई र बाख्राहरूको पनि दामला फकाउँदै गए मन्सरी र उसलाई सघाउँदै गयो बिरमान बीरमान का गोरू गांवभरी का गोरू मध्य हलिमि खेतीपाती समय में सबक नजर बीरम को गोरुमा पर्थ्य बहर भईकन भी असाध्य सुधार और छिटो मेलो ब्याने यी गोरू कुरुर्सद पादन थे तारे तिलके नाम का यी गोरुव में बीरमन को परिवार को दरिलो जागिर थी तिनै एकल गोरुको साराले नै परिवारको दुई छाक अन्न र एक आङ लुगाको गर्जु टरेको थियो अकस्मात आफ्नो मालिक मालिकनीले मध्यरातमा दाम्लो खोलिदिएकाले दुवै गोरु मनसरीको नजिक आई सिंहले कन्याएर आभार व्यक्त गर्दै नजिकैको लहलह भएको गाउँबारीतर्फ बसेर मस्तसँग गाउँ थाल्यो बाँकी वस्तुबाउ पनि तिनको पछि लागेर डुक्रिँदै गाउँका गावा मिठो मानी मानी चबाउन थाले साह्रै मिहिनेत गरेर लगाएको बाली यसरी चराउनु पर्दा पनि यो दम्पतिलाई किञ्चित विस्मात लागेन बरु आफ्नो पसिनाको फल आफूले खान नपाए पनि यी वस्तु भाउले खाइदिँदा उनीहरूलाई सन्तोषै लाग्यो मन्सरी यिनै दुई गोरु हुनु पाएको भए बरु हाम्रो जिन्दगी सुखी हुन्थ्यो होलागि यिनीहरूलाई न सुरक्षा फौजले जङ्गलीहरू कहाँ छन् भनी सोध्न आउँछन् न जंगलीहरू जंगली आफ्ना कलिला छोराछोरी लैजाने आदेश गर्छन् बिरमानले गाउँबारीको बीचको आलीमा उभिएर फर्केर यसरी भन्यो मानव ऊ अब मान्छेको जिन्दगीबाटै विरक्त भइसक्यो नरेका बा रात कटिसक्यो छोराछोरीलाई उठाउनुहोस् ऊ पहाडी डाँडातिर बत्ती बन्न थालिसके कुँडो पानी गर्न मान्छेहरू उठ्ने बेला भइसक्यो मनचरीको कुरा सुनि बिरमान हतार हतार घरभित्र बस्यो लस्करे सुतिरहेका तिनैजना छोराछोरीको अनुहार नजिकै गइ नै हाल्यो नरमानको अनुहारमा आज अचानक उसलाई जेठी सावित्राको झल्को आयो चार वर्ष अगाडिको कुरो हो तर उसलाई अस्ति जस्तो लागिरहेछ जङ्गलीहरू आई देशको मुक्तिका लागि लड्न भन्ने लगेका थिए तर पछि कताको पोह मरि तपाईँको छोरीले जनयुद्धका लागि शहीद हुने सम्मानपूर्ण अवसर पाए जन्मेपछि सबैले मर्नुपर्छ सा। अधिकांश सा सामान्य मृत्यु मर्छन् सा। तर हामीलाई गर्व छ तपाईँको छोरीले सम्मानजनक शहीदको मृत्यु पाए कमाण्डरले यसरी भनिरहेको थियो मानौ वीरमानकी छोरी होइन बाख्राको पाठी मरेकी थिए अचानक जल्यास भय बीरम बाकी छोरा छोरी मरीने आशंका फे त्रस्त भय अ जीवन रक्षा करने संकल्पका साथ उसको आत्मा फेरी जुर्मुरा बिस्तारे सब सुति नानी को कम्बल तान्य मन नलागी नला उठाए बीरम रंसरी चाहें पो को पुंतरा बाहर निली पीढ़ी को डील में बिरमान र मन्सरी बाहिर निस्केकोदेखि काले कुकुर नराम्रोसँग भोक्यो सायद यस्तो गरी कहिले भोकेको थिएन त्यो कुकुर बिरमाले कुकुरको बोकाइबाट केही अनिष्ट लटे र कुकुरको नजिकै गए टाउको मुसार्दै भने काले तैँले हाम्रो गर्नु सेवा गरिस् तर तेरो सेवाको बदलामा हामीसँग दिने केही छैन हामीले छाडि गए पनि यो घरको रक्षा गर्नु तैन बाँच्यो भने कुनै दिन फेरि आउँ रत्नलाई भेट्नु बोल्दा बोली अड्क्यो कुकुर कोहीँ कुहीँ गर्दै बिरमानको वरिपरि घुम्न थाले विरमानले आफ्नो पटुकामा पुर्खाको पालादेखि खसी बोका मारा हान्ने खुकुरी पटुकाको फेरोमा मज्जाले घुसार्यो र रे एकपटक घरलाई तितमरुन जेल निहाल्यो यति बेला उसले बाबुआमाको काख सम्झ्यो बाल्यकालको साथ सम्झ्यो जबानीका दिनहरू सम्झ्यो यसै घर र यी गराहरूमा बिताएका पलहरू सम्झ्यो हरेक सम्झनाहरूले उसको मनलाई झनै छेतबिछेद पार्यो उसले कम्मरको खुकुरी दाबबाट झेकी भुइँमा कोप्यो र एकमुटी माटो निकाली रुमालमा पोको पारी खल्तीमा हाल्यो बेघर भएको र पर्दैसिनु परेको असहजतालाई भित्रभित्रै दबाएर पहिला निस्क्यो बिरमान उसले जिन्दगीबाट आर्जेको श्री सम्पतिको जम्मा जम्मी एउटा सानो पोको उजिन्डो पारेर बायाँ काँधमा भिरेको थियो र दायाँ काँधमा थियो कान्छो छोरो त्यसपछि निस्की मन्सरी ऊ ठुलो छोर डोर्याउँदै काँधमा सानी छोरी भोकेर निस्की घरबाट निस्केर मन्सरीले एकपटक घर गोठ र ओरपरका बोट बिरुवामा आँखा पुर्याइन् सायद भोलि बिहानै गाउँलेहरू जम्मा भए अनेक कुरा गर्नेछन् भोलिदेखि कसैले लिप्ने छैनन् यी दैला आँगनभरि हुनेछन् लुडेर गन्तेधारी भारीभरि बढ्नेछन् वनमारा निष्पट्ट अध्ययारोमा कहिल्यै नहिँडेको बाटोको यात्रामा निस्केको यो परिवार कुनै उज्यालोको खोजीमा अज्ञात गन्तव्यतिर अगाडि बढ्यो विरमानको अनपढ दिमागले ठम्याउन सकिन्द कि की किन भइरहेछ यो हत्या र हिंसा फेरि एउटा नेपालीले अर्को नेपालीलाई मारेर के बहादुर देखाउनु दाजुको गोलीले भाइलाई अकाणमै मारेर के शहीद बनाउनु सोझा साझा निमुकामाथि हैकम चलाएर के राजनीति गर्नु विरमानलाई सबैदेखि वितृष्ण जाग्यो बेरीको तिरैतिर ती थी पाँचै प्राणी एक घण्टाको कष्टकर हिँडाएपछि बल्ल बल्ल मटेलाको पुल तरेपछि भने बिरमान र मनसरीको मन ढुक्क भयो जान जोगियो अब हामी स्वतन्त्र छौं दुवै एकैचोटि आश्वस्त भए र शान्तिको अनुभव गरे अनि नेपाल बाटोको खोजीमा छिटो पाइला सार्न थाले पहिलो मृत्युको त्यस पन्जाबाट कोषौँ टाढा आइसकेका थिए बिहानको मिरमिरी उज्यालोले जीवनको नयाँ मोडमा उनीहरूलाई दुवै हात पसारेर स्वागत गरिरहेको थियो भोक र तिर्खाले लखत तरान परेकाले बाटेको ढुङ्गे धाराको पेटीमा मन्सरीले कुम्ला बिसाएर आत्मा देखेको तिर्ख मेटिने गरी पानी गोटकाए तेरैजना छोराछोरीले पनि सँगै तिर्खा मेटे पनि टोपी पसिना पुस्तै धारामा अञ्जुली थाप्नु पुग्यो आज टन्न पानी पिउनुपर्छ ढुङ्गेधाराको अब जीवनमा फेरि यस्तो पानी पिउने मौका मिल्ला नमिल्ला बिरमानको कुराले फेरी मञ्चरीको आँखा भरियो यसरी एक एक गरी सबैले टन्न पानी पिएर भेरी पारेको आफ्नो गाउँको डाँडालाई अन्तिम दर्शन गरेर सुखद भविष्यको खोजीमा ओह्रालो झारे नहुनुभन्दा ठुलो अभाव केही हुँदो रहेनछ बिरमानले बस चढेपछि सहरको झिलिमिलीसँगै गरेको पहिलो अनुभव थियो यो केही कोष मात्र हुँकिएपछि भाडा उठाउनेले भाडातिर नसकेको अभियोगमा उनीहरू सबैलाई बसबाट खन्दारिदियो नदेखेको ठाउँ नचिनेका मानिस बिरमालाई लाग्यो डाँडाबाट खसेर अकर्म अड्कियो अब अर्को शिरमाथि नाच्न थाल्यो ऊ खिन्न भयो तर त्रस्त थिएन जंगली भाई तो उसके परिवारसंगे आपूला भी जोगाईसो अब जीवन तो सुरक्षित उसको हिम्मत सगरमाथक टुप्पो भोगी सकते थे उसके बसबारे आपू वरीपरी को स्थिति अवलकन करो राजर्ग को वरीपरी थुप्रे दोकन थे उसके एटा अलिक ठू होटल दोकन में गए अनुन गयो हजर कई काम पाइं कि भोक्की भं टाड़ा आया दया उसस में सारा कुरा हाथ जोड़ी रहो कुटी हाल काम नदेलां कि भशंका ने उसके जाने समय को बिंती भाव एकक्य में होटलको साउले उसलाई पैतालादेखि शीर्षमा सरस्वती हेरेर सोध्यो के गर्न सक्छौ उसले यो अफसरलाई एकछिन पनि खेल जान नदियो भन्यो हजुर जे पनि गर्न सक्छु मेरी जहान पनि छ उसले पनि काम गर्छ साउले मन्सरीतिर पनि एकअल्का दृष्टि फ्याँकेर भन्यो जाऊ त्यसो भए भाँडाकुँडा माझ गर्न सक्छौ खुसीले झन्डै नाच्दै उसले भन्यो किन नसक्नु हजुर हिँड मन्सरी जाऊ भाँडा माझ्न सानी छोरी र त्यो मुनिको छोरालाई जुठेलनाको छेउमा राखेर बुढाबुढी स्वचालित मेसिनको गतिमा थालबटुका गिलास लगायत जे जे जुठा भाँडाकुडा थिए भकाभक बाक माझ्न थाले ठूलो छोराले पनि उनीहरूले माझेका भाँडा पखालेर आफ्नो उपस्थितिसँगै सक्रिय सहभागिता प्रकट गर्यो यसरी झण्डै मध्यरातसम्म त्यस होटलमा त्यस परिवारका बहुमत सदस्यले आफ्नो भूमिका निर्वाह गर्यो अन्तिममा ग्राहकहरूको चहल ठप्प भएपछि र होटलको सवपरिवार समेत खाइवरी भित्र लागेपछि रहेको खाना खाएर छोराछोरीसँगै सुते बिरमान र मनसरी एउटा सुकुलमा दिनभरिको यात्रा र होटलको थकाइले थकित उनीहरू कति बेला निद्रादेवीको काखमा व्यवस्था भए पत्ते भएन यस्तो खल्लीबलीमा पनि बिरमानले एउटा गजबको सपना देख्यो जङ्गली सेनाहरूको लखेटाइमा भाग्दा भाग्दा उनीहरू निर्जन ठाउँको एउटा झुप्रोमा रोक्न पुग्छन् सबै सन्तान पनि सकुशल बचाउन पाएको बिरमान आफूलाई साँच्चैकै भागेमानी ठान्छ तर यस सङ्कटबाट जोगिन पाएको हर्षालाई मनमा राम्ररी सञ्चित गर्न नपाउँदै त्यस झुप्रोमा फेरि आक्रमण हुन्छ गोलाबारीको आवाजबाट झुप्रो गहुरी पनि हुन्छ यत्तिकैमा बन्दुकधारीहरू भित्र पस्छन् र छोराछोरी र मन्सरीमाथि अन्धाधुन्दा गोली बर्साउन थाल्छन् छातीमा गोली लागि मन्सरी अयासम्म नबनिरहे नानीहरू कहिले नउठ्ने गरी यसअघि नै निष्प्राण भइसकेका हुन्छन् वीरमान यो भयानक निद्राबाट बिउदन्छ हटबुढाएर उठ्छ तर यो कस्तो अनर्थपूर्ण संयोग उसका अगाडि एक होल बर्दीधारीहरू सङ्गीन ताकेर उभिएका छन् मन्सरी गोली लागि प्याक प्याक मुख बाहिरकी छन् तर ती बर्दीधारीहरूले मुखमा पानीसम्म हालिदिएका छैनन् छोराछोरी रक्तामे भएर चिर सुतिरहेका छन् उस्नीतिर निरीह दृष्टि फ्याँक्छ तर एक थोप पानी पिलाउन सक्दैन यत्तिकैमा उसकै अगाडि मन्सरीले प्राण त्याक्छ आफ्नो परिवारलाई कालसँग जोगाउँदै उसले कहाँदेखि कहाँसम्म ल्यायो तर आज सुरक्षाको अपेक्षा गरेर यहाँसम्म आएर निष्पक्री जहाँ सुतेको थियो त्यही ठाउँमा उसको सारा परिवार सखाब भएको देखिऊ अकस्मात जुक उठेर त्यो निर्जन्ता थर्किने गरी चिच्चो आउँछ यस चिच्चेहाटको ध्वनिसँगै मिसिएर झुप्रो भित्रबाट लगातार गोली चलेको आवाज निस्कन्छ र वातावरणमा परपरसम्म ध्वनि प्रतिध्वनित हुन्छ बिहानै रेडियोको समाचार बुलेटिन प्रसारण हुन्छ आज राति महेन्द्र राजमार्गको होटलमा आतंककारीहरू बीच एक आपसमा भएको गोली हानाहानमा पाँचजनाको एकै ठाउँ मृत्यु मृतकको अहिलेसम्म शनाखत हुन सकेको छैन श्रोती संवेकमा अहिले तपाईँले सुन्नुभएको कथाको शीर्षक अध्यारो गन्तव्य हो यो कथा हामीले मारिनो सेलोको जुन कथा संग्रह राजबाबु श्रेष्ठको संग्रहबाट लिएको कथा हौं यसै संग्रहभित्रको अर्को कथा लिएर केही बेरमा आउनेछौं उज्यालो सुन्दै गर्नुहोला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 तपाईलाई फेरि स्वागत छ कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले कुज्यालो नाइन्टी नेटवर्क काठमाडौँ सँगै देशभरिका विभिन्न एफिम स्टेसनहरूबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेगमा हामी आज कथाकार राजुबाबु श्रेष्ठको पुरानो कथा संग्रह मारिनो शोको जोनभित्र संग्रहित कथाहरू सुनिरहेका छौं अब यसैभित्र संग्रहित अर्को कथाको वाचन हुँदैछ नेत्री सुनन्दा कुमारीले एउटा भव्य समारोहमा मुक्तिप्रसादलाई दोसल्ला उडाउँदै फुलमाला पहिलाइन् र तामाको प्लेटमा लेखेको आकर्षक अभिनन्दन पत्र पनि चढाइन् समारोह तारिले गुन्जायमान भयो मञ्चमा आसिन सबै विशिष्ट महानुभावहरूले मुक्तिप्रसादलाई अबीर लगाउँदै बधाई दिए अबीर र मालाले मुक्तिप्रसादको अनुहार राताम्य भयो उनी भर्खरै चुनाव जितेर विजय जुलुसमा निस्केका कुनै नेता जस्तै दे दे देखिए आफूप्रतिको यो सम्मानमा उनी खुसीले गदगद हुँदै हाँसिरहेका थिए सुनन्दा कुमारी मुक्तिप्रसादको यो अभिनन्दनले निकै खुसी भइन् वास्तवमा सुनन्दा कुमारीले आफ्नो पच्चीस वर्षसम्मको नारी स्वतन्त्रता जागरण र समाजसेवाको यात्रामा अनवरत साथ दिने आफ्ना अनन्य मित्रलाई यति ठूलो समारोहमा अभिनन्दन गराउन सकेकोमा आत्मगौरवको अनुभूति गरिन् अभिनन्दनसँगै वक्तव्यको क्रम शुरू भयो महिला मुक्ति महिला अधिकार महिला स्वतन्त्रताको लागि लड्ने महान योद्धा हुन् मुक्तिप्रसाद उनले आफ्नो सम्पूर्ण जीवन नै नारी जागरणको अभियानमा समर्पित गरे सभी वक्ता मुक्त कण्ठली मुक्ति प्रसाद को प्रशंसा करे समारोह उनको प्रशंसा करने भाग क्रा नए समक प्रशंस प्रशंसा के उनपन्न करने लक्ष्य को आयोजना अन्तमा मुक्तिप्रसाद पनि बोले छोरा र छोरी बराबरी हुन् अब हाम्रा छोरीहरूलाई पनि छोराहरू सर उचित शिक्षा दीक्षा दिनुपर्छ नारी पुरुषको दास होइनन् सहयात्री हुन् त्यसैले नारीमाथि भइरहेको पुरुषहरूको शोषण अत्याचार र नियन्त्रणबाट नेपाली नारीलाई मुक्ति दिलाउने अभियान चलाउनुपर्छ मजाले भाषण गरे मुक्तिप्रसादले फेरि तालिले समारोह गडगडायो धेरै धेरै बेरसम्म मुक्तिको सम्मान गरिरह्यो समारोहमा बजेका यी प्रत्येक तालीहरूले नेपाली महिलाहरू र आफ्नो गालामा थप्पडा हानेको महसुस गरिन् नेरूले बाबुले पाएको सम्मानले बिल्कुलै खुसी हुन सकेनन् उनी बुबाको अभिनन्दनबाट प्राप्त बधाईहरूले उनलाई नराम्रोसँग घोष्यो सायद बुबाको यसरी अभिनन्दन हुँदैछ भन्ने पूर्व सूचना पाएकी भए त्यहाँ जाने नै थिएनन् निरुलाई आज पुरस्कार सम्मान र अभिनन्दनप्रति विश्वास हराएको छ यो उनको बुबाप्रतिको पूर्वाग्रह कदापि होइन र विरोध पनि होइन उनको चित दुःख यति मात्र हो कि सम्मान पाउने व्यक्ति त्यस सम्मानको लागि योग्य हुनुपर्थ्यो कमसे कम कं योग्य नभए पनि अयोग्य चाहिँ हुनुहुन्थेन यो उनको मान्यता हो नत्र आफ्नो बुबाले पाएको सम्मान अभिनन्दनमा उनी यति बिना बेखुशी हुनुपर्ने अवस्था थिएन उन उमेर समय कुबा ने पढ़ा था क्षण को समझना कि उनका बुबले ने कत गुमा हो अथवाया सुमसुमा हो उन बच्चेदी बुझ्ते आय कुरा भाईप्रति को बुबा को स्नेह रश्वासो वंशप्रति को उसको बुब आत्मगौरव अुबा को साजिक सेवाप्रति को समर्पण से बुब को अभिनंदन ने अन्ल में पड़े थे बुबला अब उसके दृष्टि हेने एवं हुकुमी पति एवं गैर जिम्मेवार पिता या महान नारीवादी पुरुष कति विवादास्पद हुँदो रहेछ मान्छे आफैमा कस्तो बहुरूपी र अजीव हुँदो रहेछ मान्छेको जात उनले संयौँपल्ट बुबाको पक्षपातपूर्ण व्यवहार भोगिसकेकी थिइन् भाइसँगको व्यवहारमा हरेकपल्ट निरुले नमिठो अनुभव मात्र गरेकी थिइन् चाहे खानाको कुरामा होस् चाहे दसैँमा लुगा हाल्दाको कुरामा होस् चाहे स्कुल भर्नाको कुरा होस् या अन्य कुनै आवश्यकता परिपूर्तिका कुराहरू हुन् अगाडि बुबाबाट सधैँ दोस्रो दर्जाको व्यवहार मात्रै अनुभूत गरेकी थिइन् उनले तर आफ्नो बुबाको अगाडि उनी कहिले कमजोर भएर प्रस्तुत पनि भए न त कुनै विद्रोह गर्न नै सकिन् उनलाई राम्रोसँग थाहा बुबाप्रति परिवारको निर्भरता समारोह सकियो यस्ता बाबुप्रति गर्व गर्नुपर्ने बताउँदै बाबुको अभिनन्दनले उनलाई पनि बधाई दिनेहरूको कोहीँचो लाग्यो तर हरेक व्यक्तिले दिएको शुभकामना उनलाई श्राप जस्तो लाग्न थाल्यो उनी निस्सा सिधै निस्केर घरतर्फ लागिन् बाटोभरि उनलाई समारोहको झल्कोले पिरोली रह्यो अनुहारभरि अपिरलले अबिरले रङ्गिएको बुबाको त्यो हाँसुले कोपरिरह्यो घरमा पुग्ने बित्तिकै सरासर आफ्नो कोठाभित्र पसिन्दो टेबलमा रहेको आफ्नो आमाको फोटोलाई अङ्कमाल गर्दै आँखाबाट तप्प तप्प हाँसु झारेन् म रुदिनँ आमा म तपाईँ जस्तो कमजोर नारी होइन म तपाईँ जस्तो दुःखसँग भागेर जीवनबाट पलायन हुन पनि चाहन्न आमाको तस्विरसँग उनले गुनासो पखिने रुन्न भन्दा भन्दै पनि उनको आँखा अझै भरिलो भएर आयो आँखाको डिलमा भरिएको आँसुले आमाको फोटो दमिलो हुँदै गयो आमासँगको दस वर्ष बिछोडको पीडा आगो बनेर धन्क्यो उनको छातीमा आमाको बात्सल्यताले उनको मन पगाल्यो र आँसुको नदी बनेर बगिरह्यो निरन्तर आमा तपाईँले छाडि गए पनि म बाँचेकै छु म हाँसेकै छु गोठमा फिक्का मुस्कान ल्याउने असफल प्रयास गर्दै फेरि बोलिनु फोटोबाट बिस्तारै आमाका बाक्सले पूर्ण हातहरू निस्केर आफ्नो आँसु पुछी दिन थालेको महसुस भयो उनलाई उनको नारी मन झन सम्वेदित भयो यत्रो वर्षसम्मको आफ्नो एक्लोपनलाई एकैचोटि आमाको पोल्टामा पोख्न मन ला उन लाग्यो उनलाई आमा आज तपाईँले सुन्नुपर्छ मेरा कुराहरू आज फेरि मैले एउटा ठूलो नाटक देख्नु पर्यो सुनन्दा कुमारीको त्यही सुनन्दा कुमारी जसले तपाईँको जीवनलाई नारकीय बनायो र आत्महत्याको बाटो रोज्न बाध्य बनायो तपाईँलाई तपाईँको त्यो क्रूर र शोषकपतिलाई नारी मुक्तिका लागि समर्पित व्यक्तित्व भनेर अभिनन्दन गरे सुनन्दा कुमारीहरूले त्यो कटु दृश्यले एकैछिन बुबाको हत्या गरिदिने भावावेशमा डुबे म तर पितृ हत्याको पनि आत्माले स्वीकारेन् सुनंदा कुमारी पर्दाफाश करने सोच आयो तर हिम्मत जुटेन मिवश भई तो कर्कश तालीवार सुनी रहे ती प्रायोजित भाषण पछाई रहें बुब को रातो अबीर में तैंक रगत को दाग अनुभव करे मा तपाईँको अनुपस्थितिमा आजकल झन् बुबा र सुनन्दा कुमारीहरू घरमा नारी उत्थानका बैठकहरू गर्ने भएका छन् बुबाले कहिले तपाईँको अभाव महसुस गर्नुभएको छैन भाइ दार्जीलिङमा पढ्छ किनकि ऊ बुबाको भोलिको उत्तराधिकारी हो तर तपाईँको पलायन र बुबाको नारी जागरण अभियानबाट जिउँदै शहीद भएकी छु म मेरो कलेज जानु आउनु र साथी संगेतहरूसँगको हेलमेल सायद बुबालाई मन परेको छैन सम्भवत म पनि बाहिर हिँड्दा सुनन्दा कुमारी जस्तै अग्रणी होला भन्ने डर बुबाको मनमा हुनुपर्छ त्यसैले आजकल म कलेज जान्न म कलेज जानु र नजानुले बुबालाई कुनै फरक पारेको छैन सुनन्दा कुमारीको हरेक आगमनमा म प्रताडित हुन्छु छोरा र छोरी बराबरीको कुरा बुबाको मुखबाट सुन्दा कति नमिठो ना लाग्छ नारी मुक्ति र अधिकारको लागि लड्ने योद्धा भनेर बुबाको नाम लेखेको अभिनन्दन पत्र दिन्दिनै बैठकको भित्तामा पढ्नुपर्दा कति नमिलेको जस्तो लाग्छ तर पनि मैले यसलाई मिठो झुटको खेतीको रूपमा स्वीकारेकै छु तपाईँले जस्तो छोरीको जन्म हारेको कर्म भनेर बुबाको अत्याचारलाई स्वीकार्ने पक्षमा म छैन तपाईँले जस्तो सुनन्दा कुमारीहरूसँग हारेर मृत्युको बाटो रोज्ने पक्षमा म छैन आमा आमा यतिखेर तपाईको टाउकामा हात राखेर प्रतिज्ञा गर्छु बुबाको हरेक क्रियाकलापले जसरी तपाई संयौँ पटक मर्नुभयो नारी हुनुमा गर्व होइन घृणा गर्नुभयो म कदापि त्यसो गर्दिनँ म त्यसरी हार खाने मान्छे होइन म मा आफ्नो जीवनको निर्णय गर्ने जिम्बा यी ठेकेदारहरूलाई दिन्न जसले आफ्नो फाइदा बेफाइदा हेरेर हाम्रो जीवनको सम्झौता गर्ने गर्छन् जसले तपाईँको आफ्नो हित हेरेर आफ्नो हाम्रो व्यापार गर्ने गर्छन् अब त म अठार वर्षकै पनि भइसकेँ तपाईँको बाध्यता बुबाको विलासिता सबैको अनुभव छ मसँग आइमै भएर बढ्ता बोल्छेस् खाना सबै पुऱ्याइदिएको छु के गर्छेस् त भाइको दाँजो गरेर पाउँछ त्यसले बुबाको तपाईँप्रति प्रयोग गरेका यी वचनहरू अझै पनि मेरा कानमा गुन्जिरहन्छन् तपाईँको घरभित्रको जेल यात्राले मलाई भत्पति पोलिरहन्छ आफ्नो श्रीमानसँग नयाँ सडकमा हिँड्ने रहर तपाईँका पनि थिए होलान् कहिलेकाहीँ भान्सा आराम गर्ने इच्छा तपाईँका पनि थिए होलान् तर तपाईँलाई कहिल्यै मिलेन त्यस्तो दिन मेरी महान तपाईले कसरी सहन गर्नुभयो सब पीड़ा कसरी पचाउन सक्नुभयो सुनन्दा कुमारीहरूसँग बुबाको उठ बस हुन त पक्तिलाई परमेश्वर मानेर पतिका हर गल्तीहरूलाई पुरूषत्वको दर्जा दिने तपाईँ जस्ता हिन्दू नारीहरूकै कारण हामी जस्ता छोरीहरू पहिले त तिरस्कृत हुनु परेको हामीसँग छँदैछ तैपनि आफ्नै आकाश विभाजित हुँदा पनि बिना आक्रोश तिरस्कारको वर्षामा नेतृत्क भिजिरहन सक्ने तपाईँको सहनशीलतालाई सलाम गर्न मन लागेको छ यतिखेर कहिले काम नलाग्ने ढुङ्गालाई पनि देवता मानेर आजीवन पुजिरहन सक्ने तपाईँको आस्था र विश्वासप्रति नतमस्तक भएको छु यद्यपि तपाईँले आफ्नै घामबाट कहिले उज्यालो पाउन सक्नु भएन र पनि जीवन पर्यन्त हाँस्ने चेष्टा गरिरहनुभयो जसले आफूलाई मृत्युको मुख पुर्यायो उसैको दीर्घायुको लागि हात जोडिरहनुभयो मन्दिर मन्दिर चाहर्दै रहनुभयो मेरी पुज्य आमा मलाई तपाईँको निष्ठा र समर्पणप्रति गर्व छ क्षमा गर्नुहोला यसले कूल डुबाई भनेर श्राप नदिनुहोला म छिट्टै नै गाउँकै डिकुरे दमाईको छोरा सन्तेसँग विवाह गर्दैछु यो मेरो रहर पक्कै होइन र बाध्यता पनि होइन यो मेरो एउटा चुनौती हो र अभियान पनि बुबालाई जब मेरो विवाहको बारेमा थाहा हुनेछ अनि उहाँले महसुस गर्नुहुनेछ आफन्तले दिएको चोट कति गहिरो हुँदो रहेछ आफ्नो मान्छेको बदनामी कति महँगो हुँदो रहेछ म विवाहपछि बुबाको हरेक कार्यक्रममा उपस्थित हुन चाहन्छु र हाम्रो विवाहको उदाहरण दिन चाहन्छु सबैले ताली बजाउनेछन् त्यतिखेर मलाई बुबाको हाँसो हेर्नु छ सुनन्दाको प्रतिक्रिया बुझ्नु छ बुबाको अभिनन्दनमा मलाई हाँस्न कति गाह्रो भएको थियो त्यसको अनुभव बुबालाई गराउनु छ बुबाले प्रत्येक पल पल मर्नुपर्नेछ मेरा कारण म त्यति बेला तपाईँको नाममा हाँस्नेछु अनन्त हाँस्नेछु निर्वेशभन्दा बढी बोल्नै सकेनन् आमाको फोटो छाती में टास्ते ठूल स्वर में हाँस्ते खाट में पलटिं तेखर निरुक आंसू ने फोटो को सीशा पूरे बुझे थी निरुक आंसू को, को बाढ़ी अबिरल ओर्ल थी अ्रोती समेक में सुन्न कथा को शीर्षक सुनंदा को सम्मान हो कथा यो कथा हामीले राजुबाबु श्रेष्ठको कथा संग्रह मारिो सेलोको जुनबाट लिएका हौं आजको श्रुति सम्वेकमा राजुबाबु श्रेष्ठको यो पुरानो कथा संग्रह मारिनो जुन जुनभित्रका दुई कथाहरू हामीले सुनायौं आजको कार्यक्रममा सुनेका कथाहरू तपाईँलाई कस्तो लागे हामीलाई प्रतिक्रिया दिनुहोला प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक पोस्ट बक्स नम्बर छ उज्यालो नेटवर्क काठमाडौँ नेपाल र इमेलका लागि एसएचआरयुटीआई श्रुति एट इमेल गर्नुहोला हवस् त अर्को साता फेरि कुनै अर्को गद्दी लिएर आउनेछौं त्यसअघि शुक्रबारको श्रुति सम्भेगमा माधव प्याकुरेलको उपन्यास गुलरको फूलको वाचन हुनेछ तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत किमिरे विदा हुन्छौ नमस्कार शुभरात्री